Hello guys salam namaste and welcome in this so this is time for a program just for RJ Radhalesh pani rahunu bhayeko so hamerai लाइभ ट्युनअन गरेर वान अफ द बेस्ट एन्ड वान अफ द वर्किङ रेडियो स्टेसन अफ फिफ्टन दिस इज रेडियो अर्फन वान अफ फोर पोइन्ट फाइभ मेगा हार्ज एन्ड अल्सो इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पन डट कममा लगअन गरेर राई टोटल्ली म्युजिकल डजहरू हामी प्रोग्राममा रहेर प्लेआउट गर्छौँ र इन्टरटेन्मेन्ट पनि गर्दै आइरहेका छौँ टुवेल्भ पिएमसम्मको बिचमा रहनेछौँ तिनै टोटल्ली म्युजिकल डजहरूसँग इन्टरटेनमेन्ट तपाईँ पनि गर्नुहुनेछ र हामी पनि गर्ने हजुरको यस एपिसोडमा सो ग्रेट टेक्निकल सपोर्ट मिलेको सो टेक्निकल असिस्ट गर्दै सो टेक्निकल पास पार्टबाट मिस्टर राजले र प्रोग्राममा म सो प्रोग्रामको रेगुलर होस्ट दिस इज मे योर लभली आर्जर इट इस मई सूर्य र प्रोग्राममा रहेर हामी टोटली म्युजिकल डान्सहरू प्लेआउट गर्ने क्रममा प्रोग्रामलाई अगाडि बढाउन चाहन्छु प्रोग्रामको फर्स्ट म्युजिकल ब्रेक भएर ब्याकग्राउन्डमा प्लेआउट भइसकेको छ र प्रोग्राममा फर्स्ट म्युजिकल ब्रेक सुन्छौँ म्युजिक पछाडि फेरि तपाईँ माझमा म प्रेजेन्ट हुनेछु I <laughs> didn't <laughs> Oh, Naliyah ओके वेलकम ब्याक देश म्युजिकल ब्रेक बाइक लागि प्रोग्राममा फर्स्ट म्युजिकल ब्रेक सक से प्लेआट गरिसकेका छौँ र प्रोग्रामको ओपनिङ म्युजिकल ब्रेकहरू राखिसकेका छौँ सुनिरहनु भएको छ आफ्नो वर्कहरूमा त घरको रेडियो टिन वन गरिरहनु भएको छ यति बेला लाइभ टिन वन गरेर हामीलाई वान अफ फोर पोइन्ट इन्टरनेट अनलाइनमा हामीलाई सुनिरहनु भएको छ ओल्ड अन द ओभर अलमा हामीलाई सुनिरहनु भएको छ अनलाइनमा डब्लु डब्लु लग अन गरेर टोटली म्युजिकल डि प्रोग्राममा रहेर प्ले गर्छौँ रसनहरू र डान्सिङ म्युजिकहरू तपाईँको माझमा हामी रिरहेका छौँ राइट आजको यस एपिसोडमा छौँ टेक्निकल पार्कबाट सपोर्ट मिलिरहेको छौँ राजको र प्रोग्राममा म सु सूर्य सँगै टुटीले म्युजिकल डजहरू पनि छँदैछौँ राइट अहिले अर्को एउटा म्युजिक तपाईँको लागि प्रोग्राम हुन्छ फ्रेन्डसिपमा हामी पिलाहरू गर्छौँ र प्रोग्राममा सेकेन्ड म्युजिकल ब्रेक सँगसँगै राजलले गर्दै आउनु आउँछ प्रोग्राम जस्ट पे एनजिओको आजको यस एपिसोडमा डान्सिङ म्युजिकहरू प्लेआउट गर्ने क्रममा डान्सिङ म्युजिक रहनेछ अबको क्रममा त भएको लाग्यो भने प्रोग्राममा सेकेन्ड म्युजिकल ब्रेक सुन्स ब्रेक पछाडि सर्ट कमर्सियल ब्रेकमा जान्छौँ ब्रेक पछाडि हामी फेरि आउँछौँ कतै छोडेर हामीलाई रेडियो ट्युन सँगसँगै रहनुहोला र प्रोग्राम जस्ट एनजिओ छोडेर कतै नजानु होला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 ओके वेलकम ब्याक देश म्युजिकल ब्रेक एन्ड कमर्सियल ब्रेक पछाडि फेरि पनि वेलकम छ प्रोग्राम जस्ट फर इन्जोयमा तपाईँले हामीलाई सुनिरहनु भएको छ टुवेल्भ पेमसम्मको यो बिचमा हामी रहनेछौँ राइट र लाइभ ट्युन गरेर वान अफ द बेस्ट एन्ड वान अफ द रकिङ रेडियो स्टेसन एन्ड अल्सो स्टेसन दिस इज रेडियो अर्पन वान अफ फोर पोइन्ट फाइभ मेगा हर्स र इन्टरनेट मा हामीलाई डब्लु डब्लु डब्लु डट रेडियो अर्पन डट कममा लग अन गरेर सुनिरहनु भएको छ बोल्पा संसारभर जहाँ जहाँ इन्टरनेट अनलाइनको थ्रु छ र त्यही थ्रु हुँदै हामीलाई सुनिरहनु भएको छ ग्रेट टेक्निकल सपोर्ट मिलेको छु टेक्निकल फायरबाट मिस्टर राजगो र प्रोग्रामको रेगुलर होस्ट म सूर्य भइरहेको छु र सुनेर साथ दिइरहनु भएको छ टोटली म्युजिकल डजहरू प्लेआउट गरिरहेका छौँ आजको यस एपिसोडमा र डान्सिङ म्युजिकहरू बाहेक माझमा राखिरहेका आज र यति बेला प्रोग्राममा अर्को एउटा म्युजिक प्रोग्राममा थर्ड म्युजिकल ब्रेकसँगसँगै तपाईँमा आज राखिहाल्न चाहन्छौँ र यो म्युजिक पछाडि फेरि तपाईँसँग प्रेजेन्ट हुँदैन यति बेला भने तपाईँको लागि प्रोग्राममा थर्ड म्युजिकल ब्रेकसिङसँगै केपुलेसन प्रोग्राम जस्ट फर इन्जोय 24-7 24-7 24-7-9 2479 think of you 2479 think of you 2479 वक्त तेरा ही न ओके ट्वेन्टी फोर सेभेन नाइन फोर फ्यु तपाईँको लागि म्युजिक प्रोग्राममा थर्ड म्युजिकल वेकसकिसके राखिसकेका छौँ प्रोग्राम जस्ट प्रोन्जिओमा डान्सिङ म्युजिकहरू आजको टोटल्ली म्युजिकल डजहरू टोटल्ली डान्सिङ म्युजिकहरू रहिरहेका छन् डान्स गरेर इन्टरटेनमेन्ट पनि लिनुभएको छ होला राइट टेक्निकल फायरबाट सबैहरू मिलिरहेको थियो यतिकाल जसमा ग्रेट टेक्निकल सपोर्ट राजको र प्रोग्राममा म थिएँ सूर्य अब पनि हामी प्रोग्राम साइन आउट भएर जानुपर्ने बेला भइसकेको छ सो द्याट अब पनि प्रोग्राम सुन्नुहुनु भयो तपाईँहरूले लाइभ ट्युन्स अन गरेर र इन्टरनेट अनलाइनमा डब्लु डब्लु लगन गरेर सुन्नुहुने तपाईँ अल फ्रेन्ड्सलाई हर्टली टु थ्याङ्क्स भन्न चाहन्छु एन्ड अल्सो थ्याङ्क्स ब्रे टेक्निकल सपोर्टको लागि टेक्निकल असिस्टेन्ट फ्रम द टेक्निकल साइड मिस्टर राजलाई पर्ने थ्याङ्क्स राज भन्न चाहन्छु र लास्टमा राजको चोइसमा रहेको ब्याकग्राउन्डमा प्लेआउट भइरहेको यो म्युजिक तपाईँको लागि सार्दै प्रोग्राम जस्ट फर एनजिओको आजको यस एपिसोडबाट भोलि पर्सिको एपिसोडमा फेरि तपाईँमा आज म प्रेजेन्ट हेर्नुहुनेछु सो टेल देन दिस इज मी सुर सिंह गुड बाई टेक यु हेभ अर्स अफ इन युर लाइफ है कुछ में बड़ी दिलचस्पी है बढी दलचस्पी है त बढी दलचस्पी है